ठोखा पा रेडियो 87.6 सिक्स का घना से गाया साथै हो त्यका सामाजिक सञ्जाल फेसबुक प्रत्यक्ष रूपु ज्याजोडा रेडियो परिकल्पना चंगु खसा ठङ उडास ज्याजौया निगु ज्याज्वजना सिकपनि हने जिबी गेन्टलाथर मुइच्वने गुचला अबस न उडास वडास त समस्त उडातेगु गतिविधि उडातेगु मसिका उडातेस हेना चंगु ज्याख या चर्चा व परिचर्चा असे उन्हे विक्टरी नपक्ष खलमला यागु ज्याज्व कठनतिस दुगु ज्याज्व यात लक्षिन्य नि चाहिँ पुरा समाज याका वचंगु जुल अबस न चपिल जा ठगु ज्याज्व यात ठगु ज्याज्व रेखा भापिया यानतु न दिगु दु दुगु ज्याज्वया तका सिकपनि थुकु थाया रास लसजाप दुसे जिम त बियादित न जी इनाप्यन च्वं वचरा छक्पिनिगु रायसल सुजाप ठगु ज्याज्वय त छ्यापियेन अच्च बाला क छक्पिनिं न्ह्यने न्हेबेगु जुगु खत सधान दैच्वनि धेगु सन्देश छक्पिंते विषय ज्याज सुभारम यापके उने छपिं हे बिसुगु अलि लोक वहागुमे अलि जटमे चक्र उडार समाज या नेपैया रेडियो पट्टेका तना सफ्टिकु मेगा हरज परिकल्पना न्हनाच्वंगु ठगु उदास चैजतु न्ह्यत न्ह्यमि भाजुमे जुबिंला चनजनगु जुल ज्याज उदास चैजसु सिद या लछि झिंगिला या तछि सीले या लचे झिंगे लाये तछि बाजा पिन स नयावने झिंगेया जकी पछि जय पले नलमकुला खाछमे शय सछि ए नलमकुला खाछमे शय सछि उपि सन ले ले पागती न खछ थवई तुसुनी तला पुसुनी मरु पिसन खाच पिसन सची, छलवल किनु दकेनी सुनति नखा छ छढै छलवल किनु दकेनी सुनति नखा छ छढै थिलवले चकगुया मरि थिलवले चकगुया मरि क्वाफने डुलेसै पहला लग्या चकसलो सिलै सिलै चरे वे पहला लग्या चकसलो रंगे काहे जे जे का कपले पक के कहे पहा चारे वलकी घातू हालि निपामी पामी चौला पहचा रे वल की घातू हालि में पामी बछल हनुनी बचला हनया बुनी बुद्धम सरगम गचा तुलि सुङोले लगु हागु मेटुका हन चकाचिक्न लस कुस्याना चुनगु जुल ज्याजो उदास ज्याजुसा जिक्खा सिकपिं ज्या न्याकामे बिगन टु लद्र तोकार रेडियो पटेका तेनासा फतिकुमेका हरचत जा तरंगा ज्याजो ख उदास थुगु ज्याजो सिकपिं ज्या हरेक बुधबार सुदो छेटा इया बुखोलीपा निनादे पगु ज्याजो खटा ज्याजो उदास अले उदास ज्याजुले जिसं थुगु ज्याजो यात सुङु वे थिना तयगु जुल डक्लिन्हापाङ वकठां छा उडातेगु विभिन्न मसिक न्हेवय वचनो खसा निकागु वकठां थुगु वाले रुपे जुल धासे लिपांगु इले सामाजिक सञ्जाल रेडियो फेसबुक मार्फत प्रत्यक्ष सिका <laughs> उदा मध्ये समाजे स्थापित डेद वास जित आयुर्वेद जु समाजे जडी बुद्धि विकास यना स्वास्थ्य खेले योगदान वासा राज चोपी बनिया टेगु ढैगु माप स्वना भइ चुङ ब्याग्ल ब्याग्ल पूजा टी लजी पुन गीत मागुल बनिया जो जोगे जो कल वास अस्त चिर घुल वास मालिस चिक अस् अस्कृति बन्या उपलब या यागो खलक उस्या जुजुया जुया नेपाल भाषा साहित्य खेले नाजाम नान्द्र भाषा विज्ञानेले आफू नेपाल उपन्यास, चोप जुउना आ, चुक, याना तर ठासा न, ुङले आन्या बनियागु उडा पिटना कवले जिंगुगु व बनीयचुके नीनीगु परिवार दु ढेगु नितनटगु दो तिमीगु अगड्य ल्याक्वेटगु ग दुने ल्याकु बहिले खस सक्ल बनेतेगु दिगु द लाजिम पाटे दुमजा मा द ख थुकु थासे मेपी उडयात सिन्दुकार मरु व मावुया ताम्लाकार तेगु न दिगु खदो नापं डे दश डेपुचयाना ठगु कुलेट सुठलाका वचंगु दो बनीयतेगु इतिहास पिका स्वले लिची पिका लिने संचार से नि से या दुने ये थने हे बाट साठ सेने बनिया बारे ढास व्यापक रूपमा चर्चा मजुगुली बनाएको बालक इतिहासको अवस्था बोला चुडु बालक अध्ययन आवश्यक बौद्ध धर्म कोसा बनिया सम महाज वैचारे वाके पि पञ्च अस्त्र महाप्रसाद रूप साम्परा कठ कि सम्यक महादान स्वयम्बु शान्ति पुरे कृष्ण बाले ुटी पुन स्वेम्बी टोइक साख प्यागु चैते गजली चुङ कलसे पूजा यागु लिसे, गजु निसे टा टिओ च्यागु ज्या जिगु चुके परम्पराले निकु बुर्जिगु मलग्न ुदाय डुने बनिया उद्धन छोरा सामाजिक नकिगोटी मिसा टेटिगो क्वाटी वास गुटपाके झापा निसे ब्याग्ल ब्याग्ल यना वै चुङ्गो बनिया जोलाहत्तो सामाजिक जीवन बनिया बैठ जुगुना झारे आगो जियाले नै सिपालु जिया वु ठुक झारे एना कानुया सानुकाजी बनिया बनिया, अस्पताल मिया बन्या नेकन बन्या माघु जु विस्तार खुट्रा टु वा चु ठुट हे नपाती स्थापित यना ने टेस वासर देका मामा जी बुद्जी बनिया ज्ञानिंह बनिया पिल्सन यो कुन यागु खुन मान सिंह बनिया क्या जगत मान सिंह बनिया नाय त निरन्तर बिर ढुङ्गा निर्माण मूर्ति बिहार देखिको झ्या जुगु ठुगु बिहारे ठाउँ टक्क नछु ऐतिहासिक बिहारी रूपे चापिया उदा आफ्नो या धार्मिक गतिविधि ठाउँ कन्या बन्या परम्परा पेसा यता हिका हुन चुङडो गुखी कन्या बन्या मैले अधिकांश रूपमा बोला वाइ चुङ अब सेनाको बचना क्षित बचो निजिक विधि व्यवहार प्रत्यक्षण अले उडातेको उहाँ हुने जाजो उडास जाजो छ <laughs> गजु टेत माजु लुचु बुजु असार दुई गटे शनिबार माभु टा मुनाया झोले जुगुख टुगो टनाया अवसर आर्थिक ग्वाली दाह लुझ ट पढे निर्वाचित सामाजिक खेलसा मिराज्यो कसा जोन्टा क्लब अफ काठमाडौँ प्रेसिडेन्ट पढे निर्वाचित जाडि वेक या त उडा समाज पाखे वि उडा टेसन सिठी नख टेगु नख रुपे हना वै चङ सिठी नख मि ताजिक न्याकुजा जुगुडु आफ्ला उडा टेसन देगले उना कुल डुजा आज या गुज्या जुगुडु सिठी नखेपु लिप टुगु सिति न खया त मचा न खया रुपे न काय वचु मुडो टुगु न ख कुनै मान मु कजु न प ठिक ठक थया बुवा व व डेका नेगु चलन न वतेगु दति दै वचंगु दु सिति न ख खुनु सिति न ख खुनु, खुनु लया मुहान बुंगा लोंगित टु बुंगा तक सबयागु ज्या जुगु दु भद्र बेसना बौद्ध शिक्षा विकास केन्द्रीय कार्यगार बन्दी गृह ऐतिहासिक धर्म देश ज्याजोट शनिबार उदा महिला बन्दी गृह सं्याजो गोस्मी रोशनाथर पाखे लस्कु न बन्डी पिण्ड धर्म देश ज्ञान बिहा धर्म प्रति मनको सापरा ज्याखे तापागेको नीति ठुकुठा ज्याज्यावै चोङ सिडुगुडु अवसना अवसरले उडा गतिविधि प्लिस बचाको टिपा जे विधि व्याजोमाजिक विधि व्यवहार नियम मचाबु निसे लिला धुतक वा सिसा निका बचाथो निपा सफु उडा समाज या, या ज्याकुथी असने मामा पिन्स कामाजिक विधि व्यवहार नियम कठ हन इना समाज अस गो खुशी बचाको डिपार्टमेन्टका आनन्द छक छक भन लाग्छु चैनल सुनेको जुल जाजो उदास छ जसका छक पि यहाँकामी बिगिन तुलादर तोकारि दुप्तेका चेनसफ टिकु मेगा हट तरङ्ग जाजोका उदासले उदास जाजो धासात उदास समाज न्याय व्यक्त ननबई चंगु टुगु जाजो खटा उदास पुरा समाज धासात उडाटेगु गुंगु तरजीगु खला पुचायो छाता संगठन रुपेकाय वचंगु उडा समाज उडाटेगु हितया नीति एकको हे ज्या या नबई चंगु जिसा कनेदो ओगु ज्या मदे उडा समाज यहाँका जो समाज समाज उडा उडा मसिका या लिपांगु नी आगोनीज सिनेगो ज्याठ थैटा पानावेदीमा व्यक्तित्व स्वतन्त्र तामला कारेक्टर थगु ज्याज सम्बना वयक नुवा ख छुपति जानकारी चेकपिन्ट बिट नगु जुल अबसेना स्वतन्त्र तामला कारे बारे खलायमासा वयक छम वयक छम टाइनेस थैटा अध्यापन क्षेत्रे पानावेदीमा व्यक्तित्व कतल जसा थौं थिस वयक या अध्यापन क्षेत्र व मूला बाजुयातका छुपति खलाबाला नेउदु जसा वयक नप जुगु खलाबाला नेनेबाख्युने ढोये ज्याजो उदास त्यसुस छिटो लस्कु सेना चुनौजुलो ठुकुर ज्याजो उडास सुई दुई दाई, दु एकतिस साल निसे <laughs> प्राध्यापकै बारेमा एकतिस साल विश्वविद्यालय अन्तर्गत यो किर्तिपुर कलेज फिजिक्स डिपार्टमेन्ट दिला अनाउ भकिउला धामसा हालहरू गाना म्यू आँखा बुङ्कियो समयले यसलाई मारघात हाज्यो म एमएससी डिग्रीको पट्टि आहा बुङ्क्यो जो निम्ति यहाँ एक घन्टा यो क्लास काटेर झिया चाहिँ उयो छन् यहाँ सुँगो घाउको चाहिँ थप मैसा मेहनत याना चाहिँ तयारी आमा विद्यार्थीहरूसँग सुनिना डु मको घु कार्न याना ऊ तयारी चाहिँ विद्यार्थी जीवन सुहार झनै अपठाको झिम महसुस याना लिपा चाहिँ स्वतन्त्रको सहायक प्राध्यापड पर्याचोना विश्वविद्यालय फिजिक्स डिपार्टमेन्ट अन्तर्गत या ढुङ्गा लिपा उप प्राध्यापक विश्वविद्यालय अन्तर्गत यो पट्टि इन्स्टिच्युट अफ मेडिसिन महाराजन कलेज सर उप प्राध्यापक चोनाजी अन चाहिँ फुक्क या बटिच्युट अफ मेडिसिन अन बार लिपा चना लिपा चाहिँ अनु रिटायर जा अर्थात चाहिँ अवकाश गया आज अवकाश जो आज छेनौ थामा ऊ छे चना झि चाहिँ थपट्टि अनुसार लगाए जचनाउदु साथ साथै आभिन प्रकार यो जातीय अनुसार यो पी नापान चले चुनाउ परम्परा झ्या उकिन सहभागी जचनाउदु थुपठन चाहिँ जीवन हनचना ठामल ऊ भाग चाहिँ अहिले झिटा मेरो चाहिँ यो थाउपट्टि विषय अन्तर्गत बौद्ध धर्म सम्बन्धीलाई अध्ययन आयो ठुकी चाहिँ समय विशेष अपहर चाहिँ लगाइयन्त्र नहुँदै अप्रतिष्ठित जाथे महसुस विभिन्न कारण याना विभिन्न पास पनि सल्लाह सुझाउ विद्यार्थी पनि अभिभावक विशेष अनुरोध स लागि सहयोग ख यदि ट्युसन बङ्गल लगाएर लासा कलम कापिया ख आउँको साधन त धु कार्न याना जी ठाउँमा चाहिँ साधन र प्रयोग या मिना जस्तै कि कम्प्युटर यो प्रयोग या हो तरिता चाहिँ पारो कि जी अवलम्बन न्यानै चौध अनुशासित विद्यार्थी संख्या नै मरुखेन्तो शिक्षक पनि त चाहिँ एकदमै आदर भाव तय सोइपिन उन्टिया वेट हाटेन्टी विद्यार्थी पि शिक्षक मान मर्यादा मटेपिन मरु मखो तर छिसा मिखा खाना चुनि छोरासमान सन्मान टेपी छिमै ड त सम्मान मध्येमा छैसित मिथानी भावना विद्यार्थी प्रतिपट्टि सर आनन्दोन आनन्दीमा उडा नजुलाकार मिनु कोइमपति खा उडाटेको घुङ्गुठले चाहिँ लजा अनुसार चाहिँ बोठेला टाउकाटेको ठाउँ लजका लजगा ठुलो तामा काटेको अवस्था लजगा अवस्था माछा डाइमा बौद्धिक व्यक्तित्व हिसाब तामा काट्यो लजगा उयो यहाँ लजगा ठाउँ पुर्खा बेच्छौँ लजका तामा काटेछाऊुकिमर ठिकै नै झन्झन झन् हावा झिमी मचब चुकाइदुने चुकाइदुने मठी मेक पट्टि उताङ आवाज चाहिँ हात ठङ्कुना चुक्या कारियो लजगा कम्पिटिसन यो पट्टिसँग इन्डिया होला घुमेस्यो कम्पिटिसन छि चाहिँ उनी त तस्कन तस्कन थाको अब मेऊ ख्छु ढाबले तपाईँको ढाबलाई थाहा त जानु म खेतला ढापा नापा छि ताम्रा कार्योपट्टिलाई इज्जत घु लुयो झाया बक्ट्या लुएर चाहिँ शुद्धताया कि जी जा जा ु फिङ हार्सेन आउँछ धुने धुस धुने नि लु पस तर अनचाइँ डेको पट्टि लुयोपट्टि ठक्क हाना गालाइ नासो लगातहरू ला उयो त खायो मैसिया हाने मेक देखियो सम्भव्या मजा हो त्यसो बिक्री भयो लुगा खट हो तर यस अन्त मनोटिङ नापा नापा छ जिमिन त चाहिँ कति जातको छो अलमल जोठ किया चाहिँ उ केटा त कम्प्लेन आयो थाहा भयो चलाउनु दु आठ कुरा यहाँ कुरा चाहिँ स्याङ्को साँझ तपाईँ जिउ चाहिँ लुएर स्याङ्क बेल गाड्यो गर्नु ठायो चलाइनै मरेऊन आठ समाजले चाहिँ हिपा उठाला या अब चाहिँ इन्डियन टाइप जाइरहे मफ उठाला उठाला जि थाहा मलाई अठिला मसँग नो नो टेक्नोलोजी त यो प्रयोग या अनुसार छिर्सन मिसिन ज्यादस दक्षता मगा या सपिया छुबी मनाउन जो भक्त आठ नु पिँढीलाई अयो मसिन यो उठ्या चैतालिस साल त झिमसन यान्छक्क लु फाटफुट ज्याएन बानलाई तोटेर उङ्क उमेर कार्ड नै तोट अलि बाई त साथ बिउ कठ झिङ झ्याएको आँखा बङ्क्यो ज्यापट्टि लिया हानपट्टि जाएर चाहिँ मदत ल्याएर चाहिँ जिरो अलि बजबलाई ठ्याक्केको कारण यहाँ धमाटम चाहिँ घट्यो जुझौँ जुझौँ हो जितम चाहिँ बयालिस त्रेतालिस साल थियो हामीलाई चटक्कै जिन्त अर्डर घाटा हाम्रो अहिले इ सामाजिक ज्याख्या न साइक रुपियाँ <S -an -ma -ru> गुरु आ, खास चलन नी ध छत्र बहादुर धइमा अन्न झिमीसँग नानी तलन पिओननी दुने सम अलिक झिन सेकै मार्फत सेकेकै खिम बान चाहिँ सेक काम आएको ऊ ओ ओे समा सुन मरदघाट आयो तर आ लिपा झिन थुलकी चाहिँ थाटे चाहिँ ऊ बाजनलाई दक्षिता खेठ सपी आउ जेनेरेसन सुथेँ दा अहिले आए कहि तालिम जुझौँ होला तालिम जुझौँ ओला लिपा सुझोओला जनसङ्ख्या चाहिँ घटे जुझौँ मन त प्याँ प्याओ मरै वला परिवार संख्या चिकी चिकी रौ जाउँ ताम्रा कार्पिए खसा तापा जस्तै कि माबुरी चौम्पी घुमा चाहिँ उखे थमाटम चाहिँ तापाना तापाना ऊ लिसे उहाँलाई बाजाउँलाई चाहिँ सहभागी झिपिमु त्यहाँ योरङ घटाइ जाउँ थाया टोरङ घटा जाउनु कि ऊ गुलाइपट्टि चाहिँ बाजन ह्याक्यो जाइट चाहिँ सिक्का ठकाउनु गु गो सालेर चट्क्क चाहिँ बाजन ठापिया मरेऊन ठापियाँ मरौ मख दु दसान आज सकिसानी स्कुलमालो पापिँदै मख गु कार्न चलाइन चलायो अया किसमा झुलो झु चाहिँ स्वर पेरोलाई रोकेन झुलो हानो चलाइ जाऊ ल हानो रोकियो जो ठु किसमा चलाइ जाँच हिउँ पाछ अचम्म छु झुलघाट हास ट्वा टु पनि जस्तो कि अस् असन्ता पनि तुलाधरी पनि अठ्यान्या पनि हो स्थापित पनि हो या चाहिँ एकदमै गजबौ चाहिँ जागरण होला टोर चाहिँ बाजन थाइपी बाजना चाहिँ मन हिप टाइप होला कि नुनौ जेनेरेसनलेसची बाजन ल्याए मन पोसा कारण या एकदम बान थु सिलसेला आठुके चाहिँ ताम्राकार पनि ऊ लिनु घनकी मिसा बाजन थाइपी समय मरू अलिक डुली थोएको छ एक्टिभिटी चाहिँ केही चार छिर्थ्यो नि पिओन नि पाखेन न फेरि मिसापिन्टा सिनेपट्टि सुर्जला अहिले गुरु न स्थापना या त अब उक्यो गुरुपट्टि नम्बर आम दाजु या थाहा कजन दाजु हो चिनी काजी ताम्रा गाडीमा अनौया दुई नम्बरमा रत्न काजी ताम्रा उमेर अनुसार गुरु अनुरोध या तसार स्वीकार थोर मखु बोल्ड घाट नापान परम्परा घु चलाइजको बोल् ताल घाट एउटा चलाइ जान्छ प्रकार यो ताल दु चो परताल जति पलेमा अस्त गरुलियाजको ताल खुके चाहिँ बोल्न नापानसिया चलाइ जान्छ छिसको चाहिँ निरन्तरता बिउजाट हाँस आिसम्म बाजन सिने बेला बाज भोलि कण्ठ याक्यो बेला झोलीको चाहिँ बुङ्का चाहिँ कन्ठ तर बाजन थाहा बेला चाहिँ बाजा यो पट्टि लेब्द रूपमा बाजन थाहामा अलिक लेटेस्ट मसै हो ऊ लेटेस्ट छु मे नयान प्रकार यो पट्टि तालियो लागि मेतो दुई यहाँ हिउँछु मे चाहिँ ल हालियो खा बोल कन्ठ लै बोल लिएर कन्ठ याका बाजन थाक बेला छु याक्नोक्न सेक्यु साथसाथै बाजन ठाप्ले तुरुन्तै एमसम्म बाजन ला अवस्था के छ बाजा थाहा पिए मुबा एकदमै एकदमै बाधापट्टि चाहिँ परिवर्तन थाहा त बाजन सेना बिरुवा नियमा नागजीहरू बाज मिम त समस्या नियम मनाउनु नापाल रेकर्ड मर छिम छिन्या मनालागु पुस्ता रुचि ठिकु छि एकदमै छेउ अझ ठिकै छ सुधार यो सुधार झिउ पठाउँ छुमा ठाँछ यो चाट हाल्छ सङ्गीत आँखा चोय बक्टा सङ्गीतकार त छियो घु नोटेसन चोया ऊ नोटेसन छ पटकमा छ यदि नोटेसन चुब अनुसार स्टोर यात्रा घाटा चाहिँ घाट हाल्ला लिपा लिपा जु बक्टा ऊ आँखा चोइटाउ ऊु थुक्यौ ठ्याउ सङ्गीत ख ठुक्यो बोल ठेउ किस्म ताल हन्यो खहरूका चाहिँ थुभ्यो आयापट्टि छिके चाहिँ ज्ञान मर्ने कारण यहाँ बाज बोल किताब चाहिँ एउटा दुईचुनी बोल ठेक्क श्वास गेना ठ्याहरूका पटकै सिम जस्तै कि छेउ बाजपट्टि धु थो चाहिँ ताम्राकार तेजको आटाको मान्छौँ मेठा चाहिँ दुसान्तुकुटा चाहिँ नै मरिवन गो डङ्गा बाज ख ऊ डङ्ग बाजा धेरै चाहिँ कंसाकार पिन्न धु असै उरा पिन्नधु फ्यार्स्या मरुमुख अनि नेतर लोबा झिमसा ताम्रा कार्पीसँग होला धुबा बोल झोना चाहिँ गेना बाज पटक सुनाइसिउ मुन्न सब ठु कारण उयो चाहिँ सङ्गीत यता सङ्गीत कार्पीसँग परम्परा मर्यादा छ यदि सपी राग सपी सङ्गीत कार्पी थयापिनेपट्टि सहयोग कयाँ ऊ चाहिँ लिपा लिपा ठ्याङ्कन लिन चुनिको सोच पिका लिपा लिपा ठ्याङ्कन ठो बाजा लेङ्क्यो ठोक बाजा ढुकु पुस्ता सेकिमा गु आज नुली पिका अथवा पाके ग्वाले मरोल अनला मनो खनी, खस्तीत बाज नयाँ ताम्राकार पैता आयो पट्टियो पैतआ किसमा ताम्राकार त छ असै पनि अलग अलग चाहिँ रोप यदि इकल ढाल्छु स्ट्यान्डर्ड नापु एकै कुरा प्रबल सम्भावना फुक एक रुपैया हेउ चाहिँ या सम्भव टुकमला ख जि धा त न ख फुक शिवति द फुक शिव चाहिँ एक रुपैया बाजाम बोल अझ बाजाम बोलेन परम्परा बोल या त चाहिँ छु हद चेन्ज yana त्यो परिवर्तन yana ननो कथायो बोल देका चाहिँ यें के मानौ अझ आवश्यकता तर गठीकी अस्यपति अन्नपूर्ण घर घर डेफु नेडेपटी नेडेफु आइप्र घर डेफु गुहार ला पाइजी उ चाहिँ पाल्नु ओपा जस्तै कि अन्नपूर्ण चाहिँ गुहार रगा अलगै होला छौ प्रकार यो पति भाजायो पति थ पनि यो पहिचानी रुपियाँ भगवान गएर नृत्य नाट गएर बाजायौपट्टि बाजायौपट्टि गइ त्यसमा डु बरेटिएको बाजु ठानु बाजल टाली ल्याखेको हिउँ बाँ धुनेलाई पाचमाखना उठे उठे भटी फटी बोल पा ख तालेलाई बिल्कुलाई म पा फुक्कै छेउ ख बोल्छ भजपी पाओ ख तर चाहिँ यहीँ सुया पिने यसलाई त्यस थाइपट्टि अथवा खोपाइस पिसन छौ निनाउट घ पायो चाहिँ भुङ्गेन भुङेन थाप्टि ता ठम्ना चाहिँ अब युट्युब अपलोड अन्त कारण नियु बस्टे चाहिँ थरी यहीँ पिन्यौपट्टि बोल नपामै बोल एकदो तालले ताललाई उयो ख ताल गए अहिले चाहिँ छो यसलाई यहीँ चाहिँ नियाँ मरौपट्टि ताल यहीलाई अझ त मान्छौँ ताल आ एमसँग चाहिँ ठाउँ अनुसार ताल्यो न ब्याटो ताल जी चाहिँ आरन्त झिरा काचाको लोहामा ताल्यो न इम्ठा चाहिँ नौ बाजार चाहिँ दन नगरा थायु दुई ऊ नगरा चाहिँ यो भोल वा ताल बिल्कुलै चाहिँ पाए ठुलो गुला बाज खुनौ डाइसम्म बाज सिनेमीको ठाउँमा छुकु ज्याजो ठाउँ उडाछ ज्याजोसँग खना बाला ब्याक चुनाउले चाहिँ त्यो गुला बाज एउटा चाहिँ मनोरञ्जनी साधनी रूपमा का कि सांस्कृतिक धर्म अन्तर्गत विशुद्ध धार्मिक ख आकिदुने छि बौद्ध धर्म या दुने साधना या भक्त आखिरा वा छिसँग चाहिँ अनि त्यो दुःख अनात्माइ अब या खो खावेला कि छिसन त्याग भावना या फ्याकेको त्याग भावना या साधना या बेला चाहिँ विभिन्न प्रकार जस्तो कि भगवान बुद्ध मुख्य चिस सास्त्रै रूपको या या हो अहिले आटुन ढाप ल्या अनि त्यो दुःख अनाथमा बोरिया काछाको थुन नमको विवाह या फै नमक अहिले घुक्यो कारण या छिसन सुया मा बौद्ध धर्म भक्तिमार्ग मोक्सा भजाजा भक्ति ढाप्लाको या माल ऊ भक्ति भाव याना ढुङ्गा लिपट्टि श्रद्धा बल उत्पन्न जो श्रद्धा भेट हुनेकी नै अलिक छिसन चाहिँ माहौल छिर ल्याएँ अहिले थो बाजुपट्टिलाई छो हर त चाहिँ भक्ति भाव दुपट्टि खण्डुगा अहिले एजिया ठुकी धुने चाहिँ नित्य नाट गरेर गएको छिसँग त चाहिँ उयो चाहिँ आह्वान जान चाहिँ छेउकोठाउँ चाहिँ प्रेज याना थाहा था चाहिँ गुवाथाउ मिहाला गुवारथाउ चलन ख भगवान् गरेर गगवान स्वयं छिसँग चाहिँ गुणगान याना चाहिँ उयो मिहाला उयो बाज ले हना चाहिँ थाउपट्टि चलन खो ठुकिधुने चाहिँ थो थाहा घु ठाउने मनोरञ्जन यो पछि दिमाग चाहिँ अनुभूति आधुनिकरण या झुकिम आधुनिकरण या फैकी मुकी मोज्यो धुने चाहिँ समय यो हिउपा अनुसार ठ्याऊ ओठ्याला थामोज्यौ जिउपट्टि विचार स्वत थो गुला बाज ल्याए सो ताल गाटेऊ्या ठ्याउपट्टि मेनापन चाहिँ ताल मिले मिलेजोपट्टि आधुनिक नाम निल्योपट्टि कार्नएना समयहरू अनुसार थङ्गेप ल्याम ल्यासेपिन्ड चाहिँ थुकी दुने चाहिँ दुठाके लाग नुक या न त मनोरञ्जन जिउपट्टि न यदि चाहिँ यादघाट बेच्थ्यो त जिउ छि उडाटेछ बाजा संरक्षण आएको नीति चाहिँ आए उडाटे गुङुटहरू थियो खुला पुजा ढुमला हरेक खुलापूजा बाजा मरुठे जि सिउ अनुसार पुस्यो बाजा मरु बाजा संरक्षण आएको नीति चाहिँ छि उडातेको गएको ठाँ मरु मखुटो बाजा फुक्क उडाटे प्रत्येक साद तर चाहिँ धनाउँछ बाज अलग अनि जनसङ्ख्या अति कमजो कारण ऊ भ्याग मेपीलाई फुस्यादो धु तर आइ धम चाहिँ मरेऊ चाहिँ खाल उठ बिना चाहिँ थङ्कुना चाहिँ बाजा थाहा झि मना अठार नो भए पिना थङ्कुरा चाहिँ मटारुङ मरेवन हुँ त नाजुको हुङ्गो मसिका उडाटेको मसिका जो छु गुला बाजे नि त खास नक्टो गुला बाज न सालै साल पछि धौँ न लिपा लिपा झन्झन झझ ढाइकियो लागिरहे भावना आधुनिकी याना यदि झ्याकमा विकास विश्वास उडा समाजबारे जी डाइट समाज समाज छु यहाँसा उडा समाज जो गतिविधि उडा उडा समाज थाहा साथ गुङ्गुठर छिउ खोलाप पुच्चा सङ्गठन रूप यहाँ नै भइस उडा समाजबारे जी छु डाइटर यास आउ पाखिया चाहिँ खास झिऊा चाहिँ थके चाहिँ लग्या मजा न कारण झि ध्याला मफु यसमा तपाईँलाई न छेउ छिउ झिट थैट लगाए जो अनुसार मजे मगावट हेर्छु त उडा चाहिँ समाज धुने विद्यमान जचौँपट्टि बिक्री गरेर चाहिँ हटायो छुन छोौँ पहल यामा डक्लै मैले उडाते त कुसियो तर या नामक हो उत्सुगाटा विधि व्यवहार अन्तर्गत यो पट्टि छेउको ठाउँ चाहिँ पछि जागिया चम्पियन तिस्मा तस्कै घटाऊ कारणवर्तन उहिले चाहिँ यङ्कलगाडा समाज समाज पहाड नुगु पलामा उडा समाज चाहिँ ढोङठु ढेगु ज्याडासमा उडा पचारको निम्ति उड रातीको खाना बाला ठुकुठीको निम्ति उडास ढाका ज्याझ ठु ठुकु उडासमा उठान्छ निरन्तरतािन न ढेगु गोपट्टि चाहिँ घात हेरि बिजनजी थुकेको लागि चाहिँ झि थुकेर चाहिँ सकाराम्रो रूपडो सफल जुइमार घाट हेर्यो जिउपट्टि चाहिँ मन चलाउँदै मुटको धयाको नुम्बी पाचा पछिको अध्यापन पेसा बारे छेउपट्टि जानकारीखेन बिजनजी छिङ सर्ट हजुर छुनि समय बिहे दिला अथवा हजुर भोटाउन चाहिँ निमन्त्रणा यान दिला ठिकै लागि जिउ बाखेँ यको कुरा चाहिँ सुवाद न्याको न्याको इना उडास उडास लिपांगु इले ठाया सामाजिक सञ्जाल जुग्याजो ह्याकीटा प्राविधिक कडा ग्यारेन्टीमा प्राविधिक पश्चात निते ज्याजो या संयोजक बाजू ज्ञान नेत्रादर यतना एक एक सुभेदच से हाना मेगु वाले मेगु यजजना बेगु वचन विषय खवै जजु सः जिपि ज्ञान तुलनादर भायुनीको उचा फलाचुनको जुला आइतबा सुभा जेमाभा